ट लाइन रेडियो भएको बिहान आठ बजेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी बजारमा हिजो भएको सवारी दुर्घटनामा एक पैदल यात्री घाइते भएकी छिन् नातेस ब सात शून्य पाँच पाँच नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय सोह्र वर्ष सुनेता प्रजा उनलाई उपचारको उन लागि भरतपुर ल्याइएको जिल्ला प्रधानले जनाएको छ अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ़ हेटा बेरगंज सड़क खण्ड खुला रहेको छ नारायणगढ मोगली सडक खण्ड मोगली नो विशेष सड़क खण्ड मोगलिन पोखरा सड़क खण्ड र नारायणगढ़ बुद्ध सड़क खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको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 हौसन 8 बजे ट्राफिक खबर सक्यो मजना बिदा हो नमस्कार ट्राफिक ख़बौर। ट्राफिक ख़बौर। ट्राफिक ख़बौर।